तर मूल क्र के लिए जैसे वहां महसूस करने हम राज्य राजनीतिक दल रा सज का विभिन्न सरकार वाला चाहिए महसूसीकरण कर अभियान हमने शुरूआत कर इसलिए मेची देखी महाकालीसम को राष्ट्रव्यापी अभियान का रूप में हमने इसल के विषय बनाये म सम्बन्ध एमएलए जो पार्टी यह मूलुक को चाहिए परिवर्तन को नेतृत्व कर पर्चीकरण कर हिसाब से जनवर्गी को नाताले मुक्ति समाज नेपालले यसको अगुवाई गर्यो त्यस कारणले गर्दाखेरि विशेष गरिकन अब अहिलेसम्म राज्यले यो किन गरेन भन्ने कुरा सन्दर्भमा अब छुटपुट रूपमा विभिन्न बेलामा विभिन्न घोषणाहरू त भएका छन् राष्ट्रिय दलित आयोग बनेको छ दलित विकास समिति बनेको छ होइन अनि विभिन्न खालका जस्तो जा, जातीय स्वाय भेदभाव कसुता सजाय ऐन बनेको छ र अहिले अन्तरिम संविधानमा जाने त्यो व्यवस्था छ दलित सम्बन्धी अलग अधिकारको व्यवस्था छ होइन अनि विभिन्न किसिमको जाने प्रशासनिक सम्बन्धमा अनि कर्मचारी निजावती कर्मचारीमा शिक्षामा दस प्रतिशतको अथवा आठ प्रतिशतको कम्तीमा आरक्षणको गरिएको छ यस्ता थुप्रै कुराहरू भएको छ त्यसलाई सङ्गठित गर्ने संस्थागत गर्ने र दलित समुदायका लागि भएका लिस्टहरू यही हुन्ने ढङ्गले सबै अब स्थानीय निकायहरूमा सहभागिताको कुरा उनीहरूको बजेटको समावेशीकरणको कुरा यी सबै कुरा त भएको छ तर त्यस कुरालाई संस्थागत गर्ने सरकारका तर्फबाट त्यसलाई औपचार रूपमा जाने यो दशकलाई दलितहरूको उन्नतिको प्रगतिको दशक उनीहरूको मुक्तिको दशक बनाउनका लागि एउटा विशेष ध्यान आकर्षण गराउनका लागि हामीले यो अभियान चलाएका हौ हजुर यो संविधान सभाको नयाँ निर्वाचनको मलाई संख्या घटाउनु र बढाउनुमा तात्विक भिन्नता देख्दिनँ मैले जस्तै छ एकबाट दुई भनेको संख्या घट्नुले यसलाई खासै समस्या बनाउँदैन तर हाम्रो चिन्ता के हो त भन्दाखेरि प्रतिशत घटाउनु भएन होइन जस्तै गएको संविधान सभामा जाने के गर्यो त भन्दाखेरि समानुपातिको प्रत्यक्षबाट पनि उहाँहरू धेरै साथीहरू आउनु अनुपातिकबाट पनि उहाँहरू जाने अडतिस प्रतिशत भन्दा बढी जाने उहाँलाई दिइयो र त्यसपछि चाहिने छब्बिस सिटको चाहिँ मन्यतमा उहाँहरू मधेसीहरू प्रत्यक्ष गरियो तर नेपालको दलित समुदाय एउटा यस्तो समुदाय हो जसलाई प्रत्यक्षमा प्रत्यक्षमा उहाँहरूको कुनै व्यवस्था गरिएन त्यसबाट दलितहरू आउने कुनै बाटै बनाइएन र समानुपातिमा पनि तेह्र दिनुपर्नेमा जम्मा जाने साढे छ र समानुपातिबाट जाने समुदायका लागि खालि साढे छ प्रतिशत एकजना प्रतिष्ठित दलित भन्दा कुनै मान्छेलाई मन्न गर्ने काम गरिएन त्यस कारणले समुदाय एउटा दयाका पात्र बनाउने दिने जुन प्रचलन छ यो चाहिँ अब आउँदो संविधान सभामा पनि तपाईँले भनेको जाने साथिकमा दलित समुदायका तेह्र प्रतिशत कुरालाई सुनिश्चित गरियोस् कम्तीमा उनीहरूको जनसङ्ख्या तेह्र प्रतिशत छ त्यसमा क्षति बापत दस प्रतिशत जाने थप दिनुपर्छ भन्ने हाम्रो आन्दोलनको साझा माग रहेको छ तेस्रो कुरा भनेको जो मन्नत गर्ने भन्ने कुरा जुन अहिले गरेको छ त्यो कम्तीमा एकजना हुन्छ कि दुईजना हुन्छ कि कतिजना दुईजना गर्ने भए एउटा महिला एउटा पुरुष हुनसक्छ एकजना गर्ने भयो भने महिला अथवा पुरुषलाई जाने मन गर्ने खालको व्यवस्था अनिवार्य रूपमा कानुनमा व्यवस्था गरियोस् होइन गराउँला दलित समुदाय यसो भने कोही बागी छुट्यो भने लिउला भन्ने खालको कुराले कुनै अर्थ राख्दैन यो उधारो कुराले होइन यो अर्थ राख्दैन भन्ने लाग्छ त्यस यो कानुनी प्रक्रियाबाट नै टुङ्गो लगाएर अगाडि बढ्न सक्यो भने आउँदो निर्वाचन दलितमुखी बनाउन सकिन्छ भन्ने लाग्छ तपाईँलाई कस्तो लाग्छ यो समानुपातिकर्फको सिट संख्या घट्ने चाहिँ दलित समुदायको प्रतिनिधित्वमा के असर पर्छ खास गरेर यो नेपालको हामीले अलिकत पहिलादेखिकै हिस्ट्री विश्लेषण गर्दै गर्छ दलितहरूलाई ठुलो ठुलो आन्दोलनमा चाहिँ सहभागी गराउने अनि आन्दोलनको क्रममा दलितहरूका मुद्दाहरू सम्बोधन गर्छौँ भनेर प्रतिबद्धता जाहेर गर्ने तर परिवर्तन पश्चात त्यस पछाडि बिस्तारै ती दलितहरूका अथवा पछाडि परेका समुदायका मुदी खालको कुराहरू देखिन्छ जसले गर्दाखेरि हामीले हेऱ्यौँ भने छयालिस सालको कुरा गरौँ अथवा बैसठी त्रिसठीको जनआन्दोलन अथवा माओवादी दस वर्ष के कारणले कसरी भएको थियो यी कुराहरूलाई विश्लेषण गरेर जान्यो भने दलितहरूलाई राज्यको मेन स्ट्रिमिङ नभएको कारणले त्यो समयमा दलितहरूको सहभागिता पनि थियो तर निर्वाचन प्रणालीमा हामीले त भन्दै पूर्ण समानुपातिक हुनुपर्छ भनेर दलितहरूको अहिले पनि माग त्यो हिसाबले दलितहरूको प्रतिनिधित्व हुनपर्छ तर अहिले जुन एकाएक दलित प्रत्यक्ष समानुपातिको बनाइएको छ पहिलाको चुनावमा जसरी एउटा माओवादी जनयुद्धको पाएको चुनाव सातजनाले मात्रै विजय हासिल गर्ने अवस्था पुगेको थियो त्यति तर अहिले र पहिला र अहिलेको अवस्थामा फरक छ तर त्यो कुराहरूलाई पनि ध्यानमा राखेर अहिले पनि राजनैतिक दलहरूले जुन निर्वाचन ऐनको संशोधन गरिएको छ त्यसमा दलितहरूलाई व्यवस्था गरेको छ त्योहरूले पनि आफ्नै जनवर्गीयसँग होइन छलफल त हुन पर्यो नि त त्यो खालको कुराहरू त्यो खालको प्रत्यक्ष निर्वाचन प्रणाली सक्ने अवस्थाहरू छैन समानुपातिकमा पनि राख्नु हुँदैन अहिले दलितहरूको समानुपातिक प्रत्यक्षबाट दलितहरू आउने कुनै भएको छैन यसले गर्दाखेरि राजनीतिक दलहरूले फेरि आफ्नो एउटा दलित समुदायलाई एउटा सम्बोधन गर्न थियो त्यो खालको कुराहरूमा व्यवस्था गरिएको अब अन्ततगत दलितहरूको प्रतिनिधित्व दलित समुदायले उठाउँदै आएको कुरा के हो सरकारी प्रणाली सुनिश्चित गर्न पर्छ यदि त्यस्तो भएन भने मलाई लाग्छ अब आगामीहरूले पनि राजनैतिक दलका भनौँ न दलहरूको दलितहरू प्रति हेर्ने दृष्टिकोण के हो त साँचो मानेमा वास्तविक रूपमा दलितहरूलाई सम्बोधन गर्न चाहिरह यो समस्यालाई सामुदायिक रेडियोहरूबाट हुँदै हुनुहुन्छ र हामी छलफललाई फेरि पनि जोड्ने नै छौँ तर अहिले चाहिँ केही प्रतिनिधि आवाज सुनौ सबैभन्दा पहिले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि अहिले पनि राजधानीकै नजिकको चुनीखेल गाविसमा पसलमा सामान माथिबाट लिने चलन छ त्यस्तै गरी काठमाडौँ जिल्ला क्षेत्र नम्बर चार की सुशीला परियार पनि राज्यका सबै निकायमा दलितको प्रतिनिधित्व नभएर समाजमा छुवाछुतको प्रथा हट्न नसकेको बताउनुहुन्छ अब यो दलित घट्ने संख्या छ है यो चाहिँ अब मेरो विचारमा चाहिँ नघटोस् भन्नै चाहेको छु होइन यसमा चाहिँ हामीले अब कुनै अब भनौँ न जुनै न जुनै संस्था सङ्गठन यसमा चाहिँ हाम्रो दलित हुनै पर्छ होइन अहिले हामीले कति दुःख र कष्ट पाइरहेको माथिबाट धाराले पानी हालिदिएको तलबाट अञ्जुलीमा थाप्ने अवस्था छ है यो नहोस् हाम्रो जीवि छ गावि छ हाम्रो ओडा ओडामा हाम्रो क्षेत्र क्षेत्रमा हाम्रो दलित संख्या हुन पर्छ त्यस्तै हामीसँग अधिवक्ता एवं विचार छ 10 दलित खोजने ऐन संशोधन गर्न सकिन्छ अहिले जुन निर्वाचन प्रणालीमा सहमति भएको छ यही निर्वाचन प्रणाली भित्र रहेर कसरी दिने भन्ने कुरा हो होइन भने अलग्गै निर्वाचन प्रणाली पनि राख्न सकिन्छ अहिलेको जुन निर्वाचन प्रणाली जुन सहमति भएको छ त्यो बदल्न सकिने हो भने मिश्रित सदस्य समानुपात निर्वाचन प्रणाली आबद्ध राज रा को दबाव का कारण शीट संख्या घटाइए जहां दलित अगर कर्मी भनिमा चाह एमआलए कांग्रेस अजिवासी जनजाति उत्पीड़ित वर्ग उनीहरूलाई माथि ल्याउनु पर्छ प्रतिनिधित्व नेपालमा संहिता लागू भयो भने अहिलेको अथवा अहिले जति पनि त्यहाँनिर संहिताको मोडलहरू चालु छन् ती चालु मोडलहरू नेपालमा भेट्याइयो भने नेपालमा सबभन्दा बढी घाटा यदि कसैलाई हुन्छ भने त्यो दलितलाई हुनेवाला दलित हुने छ तपाईँलाई थाहा छ विश्वमा जातीय छुवाछुत र दलितको समस्या भएका जम्मा जम्मा दुईटा मुलुक हुन् एउटा भारत हो एउटा नेपाल हो अठाइसवटा संहिता भएका मुलुकहरूमध्ये जातपात र समस्या भएको के अरे मुलुक एउटै हो त्यो भारत हो त्यो भारतको संहिताले दलितको समस्या हल गरेको छैन जब यो सत्य हेर्दा हेर्दै नेपालमा त्यही संहिता लागू गरेर नेपालमा दलितहरूको मुक्ति हुन्छ संहिता विरोधीहरू एमाले काङ्ग्रेसहरू भन्ने ढङ्गले जाने कुनै जातिका विशेषका नामबाट क्षेत्र विशेषका नामबाट गर्ने विरोधको कुनै तुक हुनेवाला छैन र त्यही लयलयमा केही दलित समुदायका अधिकार कर्मी साथीहरू पनि उठिदिनुहुन्छ अहिलेसम्म हामी एउटा राजा मान्नुपर्ने अवस्था थियो अब चौधवटा प्रदेश बनाउनुहोस् कि दसवटा प्रदेश बनाउनुहुन्छ ती प्रदेशहरू बनाएपछि त्यतिवटा राजा मान्नुपर्ने लिम्बुवानमा लिम्बुवर्को प्रतिशत जम्मा कति छ बढी भन्दा एक्काइसै होला होइन त्यसमा दलितहरूको प्रतिशत त बाइस प्रतिशत छ त्योभन्दा बढी छ तर त्यहाँ लिम्बुवान हुनेवाला छ तर दलितवान त कहीँबाट हुनेवाला छैन भनेपछि दलितलाई फाइदा छैन सङ्घीयता जुन अहिलेको जाने परम्परावादी शास्रीय खालको संहिताले दलितहरूलाई घाटा छ यो विषयमा जनजाति साथीहरू हामीसँग बोवास तयार छैनन् उहाँहरू दलित समुदायका लागि क्षतिपूर्ति दिनुपर्छ भन्ने कुरामा तयार छैन उनीहरू के भन्नुहुन्छ त भन्दा कसबाट काटेर तपाईँहरूलाई क्षतिपूर्ति दिने भन्नुहुन्छ उहाँहरूको उहाँहरूको एजेन्डाले तपाईँ जनसङ्ख्या समानुपातिका आधारमा तपाईँको जनसङ्ख्या छ त्यति माग्नुहोस् थप अधिकार कहाँबाट दिने भन्नुहुन्छ उहाँहरूले समेत अहिले जातीय स्वरका जति पनि घटना घटेका छन् ती घटना घटा घटेका कुरामा तपाईँलाई थाहा छ कास्केको घान्द्रुकमा जाने एउटा कामी समुदाय दलित समुदायलाई जाने कालो अंशोध दलले स्कुलको हेडमास्टरलाई कालो अंशोध दलले कुनै बाहुन थिएन त्यो त जनजाति थियो होइन त्यस गर्दाखेरि यो जनजातिहरूले कुनै जाति पार्टी विशेषलाई चाहिँ आरोप लगाएर जाने पा के यो यस्तो भयो भन्ने कुरा मलाई लाग्दैन र विशेष गरिकन मलाई के लाग्छ मेरो पार्टी म काङ्ग्रेसको पार्टीको केन्द्रीय कमिटीका तर्फबाट बहु आधारमा संहितामा जानुपर्छ भन्ने जुन निर्णय गरेको छ त्यो निर्णय नेपालका दलित समुदायका लागिसँग सबैभन्दा हितकर छ वित्तिगत रूपमा म पनि कुरा गर्नुहुन्छ भने कुनै जातीय नामको राज्य बनाउनुपर्छ भन्ने पक्षमा म पनि छैन हाम्रो आन्दोलन पनि छैन हाम्रो सङ्गठन पनि छैन मलाई लाग्छ नेपालको दलित आन्दोलन त्यो पक्षमा छैन अब एमाले त्यो रोकिदियो भन्ने चाहिँ उहाँहरूलाई भ्रम परेको छ भने त अब उहाँहरूले एकीकृत नेकपा ने ने माओवादीले चाहिँ दस वर्षको जनयुद्धमा लिम्बुङ तामाङ के भन्छ तमवान थारुवान प्रदेशहरू बनाएर था। अनि संविधान सभाको निर्वाचनको बेलामा त्यहाँ त्यो तमवान थारवानबाट कतिजना मान्छेहरू आमा आउने सम्भावना भएपछि त फाइदा हुन्छ समानुपातिक संख्या बढेर दलितको मात्र बढ्ने त होइन अर्को पनि बढ्ने हो त्यस कारण मैले भने संख्या कति बढ्यो तपाईँ पचासजनाको संविधान सभा बनाउँदा पनि पचासजनाको संविधान सभा दलितहरूको जनसङ्ख्या तेह्र प्रतिशत भएको हुनाले तेह्र प्रतिशतमा थप क्षतिपूर्ति दिएर चाहिँ पन्ध्रजना दलित आउनु र तपाईँ एक हजारजनाको दलितहरूको के अरे एक संविधान सभा बनाएर सयजना दलित आउनुमा त फरक हुन्छ नि त त्यही प्रतिशतको मूल कुरा हो अंशको मूल कुरा हो प्रणालीको मुरा हो त्यो कतिजना मान्छे आउँछन् भन्ने कुरा मूल कुरा होइन भन्ने मलाई लाग्छ गजाधरजी अब यो दलितहरूको प्रतिनिधित्व बढाउनको लागि राज्यको तल्लो तहसम्म र समाजमा रहेको छुवाछुतको अन्त्य गर्नको लागि अब अब खास कर बने मैं अजीय छुआछूत भेदभाव को कारण कुछ अवरोध सीर्जना दलित धर गावि बाहुल्यता तर दलित नेतृत्व स्वीकार करे उपाध्यक्ष अथवा दींद दीदेन दियो उपाध्यक्ष समय दी यो खाल अवस्था रही दलित व्यापार बिजनेस छुआछूत कारण व्यवसाय चलते अब विभिन्न तरीका जाना पर्ने अवस्थाहरू रहिराखेको छ रह र यसले गर्दाखेरि यो समग्र कुराहरूलाई एउटा सम्बोधन गर्नको निम्ति मैले पहिला पनि भने नेपाल एउटा विविधता छ सबैभन्दा कोर् के भन्नु पर्यो भने समानुपातिक प्रतिनिधित्वको कुराहरूलाई स्वीकार गर्न पर्यो राज्यले अङ्गीकार गर्न त्यो औपचारिक सङ्गठनमा पनि अनौपचारिक सङ्गठनमा चाहे संहिताको जस्तो सुकै मोडेल होस् समानुपातिक प्रतिनिधित्वको कुराहरूलाई स्वीकार गर्न र अहिले छलफलको क्रममा चाहिँ विभिन्न खालको कुराहरू आइराखेको छ समस्या के छ भने कहिलेकाहीँ राजनैतिक दलहरूले जुन मोडलमा ल्याइराखेको हुन्छ त्यो दलितहरूलाई पनि त्यही खालको हुन्छ भन्ने खालको कतिपय कुराहरू संहिताको विषयमा विविध विचारहरू पाइन्छ तर एउटा यो छलफल गराइदिने मात्रै एउटा साझा बुझाइमा पुगेपछि दिने हो यो, यो, यो पहिला राजनीतिक दलहरूको एउटा कमिटमेन्ट पनि आउनु पर्यो ल ठिकै छ संहितामा दलितलाई सहजीकरण गर्न सक्छु तपाईँहरूको आम एउटा माग एउटा साझा मुद्दा के हुनसक्छ भनेर आउन सक्न पर्यो नि त राजनीतिक दलहरूले त्यसको पुनर्संनी संहितामा जाने दलितहरूको मुद्दा पर्यो यहाँ त कस्तो भएको भने राजनीतिक दलहरू पनि आफ्नो तरिकाले विभाजित हुने त्यही विभाजित अनुसार दलितहरूलाई पनि त्यही तरिकाले हेर्ने जुन एउटा पार्टीभित्र लगाएको दलित र गैर दलितलाई एउटै संले त्यही पार्टीभित्र पनि सम्बोधन गर्दैन त्यो कुराहरू त बुझ्न पर्यो नि त बुझाइ अनुसार दलितहरूलाई कस्तो खालको उपयुक्त हुन्छ भन्ने खालका कुराहरू दलितहरूको साझा अहिले पनि दलित आन्दोलनले साझा ठम्मे ल्याएको छ तर त्यो साझा ठेलाले आफ्नो दर्शन अनुसार आफ्नो लाइन अनुसार भन्छ अर्कोले अर्को अनुसार भन्छ जसले गर्दाखेरि दलितहरूको साझा सुनाइलाई पनि हुन सकिराखेको छैन यसले गर्दाखेरि म पहिला के भन्न चाहन्छु भने संहिताको हिसाबले जाने भने देखिएका संस्थाहरू छन् देखिएका लिडरहरू छन् बसौँ छलफल गरौँ कस्तो खालको संले हुन सक्छ अनि त्यस पछाडि अनि छलफल गरेर जब आएको छ भने दलितहरूलाई पुनः राजनैतिक पार्टीहरूले आफ्नो इन्ट्रेस्ट आफ्नो स्वार्थ अनुसार फेरि संहितामा चाहे जातीय मोडलको जाओस् चाहे बहुजातीय जाओस् चाहे अर्को खालको भनौँ न जाओस् तर त्यो सङ्घीय भित्र दलित अधिकार सुनिश्चित हुने खालको अवस्थाहरू देखिँदैन त्योको कुराहरूमा किनभने तिनै खालको विचारहरू आइराखेको छ बिस सालमा तपाईँको नयाँ मुलिक छुवाछुतको कुराहरूलाई सम्बोधन गर्यो सडचालिस सालले दण्डनीय बनायो बैसठी त्रिसठीमा तपाईँको मुक्त राष्ट्र घोषणै भयो तर खै त पैसा कहाँ छुट्याए गणेशमा गदा दर्जी जस्ता आशंका उहाँहरू जस्ता अधिकार कर्मीहरूको आशंका जुन प्रत्यक्ष निर्वाचनबाट पनि त्यति संख्या नआउने एउटा डर पनि छ यसको लागि चाहिँ अब तपाईँहरू जस्तो जनवय सङ्गठन पार्टीहरूलाई कसरी दबाब दिनुहुन्छ होइन जुन यो आशंका निवारण गर्नको लागि दलितहरूको प्रतिनिधित्व बढाउनको लागि अब मतलब संविधान सम्बन्धी ऐन ड्राफ्टको अवस्था राष्ट्रपतिज्यू कहाँ समावेश हुने प्रकरणमा छ भन्ने बुझिन्छ यस सन्दर्भमा अब हामीले राजनीतिक दलका जनवर्गीय सङ्गठनहरूको बिचमा एउटा संयुक्त सङ्घर्ष समिति भन्ने र जनआन्दोलनदेखि नै बनाएर अहिलेसम्म हामी सक्रिय छौँ यसको रोटेसन रोटेसन बेसिसमा बैठक बस्छ त्यस विभिन्न खालका हामीले अगाडि अब यसका सन्दर्भमा अब पुनर्निर्वाचन भयो हामीले गत गएको संविधान सभाबाट केही कुरा सिकेका छौँ जस्तै अघि गदाधर्सले भन्नु सभाको प्रत्यक्ष निर्वाचनबाट हामी अब त्यो माहौलका कारणले सार्जना आउनुभयो तर अब त्यो अवस्था नहुनु राम्रो होइन त्यस त्यो बेलामा जाने त्यो कुनै प्रणाल मैले कुरा प्रणाली स्थापना तत्काल हेर्दाखेरि हामीले निर्वाचनबाट हाम्रो आन्दोलन अहिले सबभन्दा नसक्ने भनेको के हो भन्दाखेरि दलित समुदायका लागि केही नेहरू चाहिने संरक्षित गर्ने सुरक्षित निर्वा निर्वाचन क्षेत्र बनाउने त्यसभरि सय चालिसवटा निर्वाचन प्रत्यक्ष हुन्छ भने त्यसमा चाहिँ दसवटा निर्वाचनमा अथवा पन्ध्रवटा निर्वाचन क्षेत्र हुनसक्छन् दलित समुदायका लागि मात्र छुट्याइदिने र जहाँ दलित दलितका बिचमा प्रतिस्पर्धा एमआलए काङ्ग्रेस माओवादीका बिचमा प्रतिस्पर्धा होला तर दलित नै जित्छ त्यहाँ होइन त्यो अरूसँग प्रतिस्पर्धा गरौँ विभेदका हिसाबले युटसम्म निर्वाचनमा त्यसरी जानलाई हुनसक्छ अरू त्यो पानी यसरी हामी दलित समुदायलाई व्यवस्थापन गर्ने भन्ने कुरा एउटा होला तर अहिले तत्काल देखेको के हो त भन्दाखेरि मैले अहिले खालको संविधानको बिहाहरू कम्तीमा पाँच प्रतिशत उम्मेद्वार अनिवार्य हुनेछ भन्ने जुन फ्रेस राखिएको त्यसै गरिकन अहिलेका हकमा कम्तीमा दस प्रतिशत पार्टीले तिस प्रतिशत लाग्दा पनि नहुनेलाई कम्ती दस प्रतिशत उम्मेदवारी जाने दलित समुदायका लागि जाने सबैले उठाउनु पर्नेछ भन्ने कुरा अनिवार्य व्यवस्था गरियो भने कम्तीमा त्यो व्यवस्था गरेर जाने गयो भने जाने त्यो दस प्रतिशत उम्मेदवार त हुन्छन् अब उम्मेदवार भइसकेपछि जाने हार लान् अब कतिपय साथीहरूले हार्नका लागि तयार होलान् कतिपय साथीहरू जाने अब समाजवादी जितेर पनि आउलान् त्यसले हार्न सक्छन् तर पनि जाने त्यो व्यवस्था गरियो भने त्यो भनौँ न एमआलएले दस प्रतिशत लडायो काङ्ग्रेसले सबैले दस प्रतिशत लडायो भने काहीँ न काहीँतिर आउँछन् त्यो वैधानिक व्यवस्था हुन्छ जहाँ दसजना दलितहरू अनिवार्य रूपमा आउने व्यवस्था गर्नुपर्दछ त्यसका लागि हामी लाग्छौँ दोस्रो कुरा मैले अघि भने समानुपाति निर्वाचन प्रणाली प्रतिशतलाई कुनै पनि हालतमा नघटाउने बरू जाने क्षतिपूर्तिमा बाफत थप गर्ने कुरालाई जाने हामी त्यसका लागि पनि अब विगतको जुन समानुपातिमा मात्र जाने समानुपातिको व्यवस्था गर्ने प्रत्यक्षतिर नलाग्ने र तेह्र प्रश्न लागू नगर्ने जुन कुरा थियो त्यो कुरालाई हामी जाने मान्यवाला छैनौँ तेस्रो कुरा भनेको मैले अघि पनि भनेँ छब्बिसजना भयो जुन जुन एघारजनाभित्र जुन मन्डितको प्रणाली हुन्छ त्यस प्रणालीभित्र जाने दलित समुदाय अनिवार्यमा मन्डित गर्ने कुरालाई जाने हामीले जाने व्यवस्था गर्छौँ जस्तै उदाहरणको लागि तपाईँलाई भनौँ अब एउटा व्यवस्थाले के गरिदिन्छ त भन्दाखेरि पूर्व सचिवहरू पूर्व कर्मचारीहरू पूर्व न्यायाधीशहरूलाई मन्त्री बनाइने भनेर जाने के व्यवस्था गरियो खेल राज्यजीको नेतृत्वमा अब पूर्व सचिव त दलित एकजना पनि छैन हेर्नुहोस् अब दलितको लागि त स्वत अवलग गरिदियो त्यस कारणले गर्दाखेरि यस्ता कुरा जबरजस्ती रूपमा जाने आचार संहिता बनाएर दलित दललाई जाने त्यो नियमबाट बाहिर फाल्ने कोर्टबाट बाहिर फाल्ने जुन नियम बनाइदिएछ त्यो नियमको हामी विरोध गर्न चाहन्छौँ यो राजनैतिक दल सरकारले गैर सरकारी संस्थाहरूले पनि योजना निर्माण बिना जातीय भेदभाव र छोरा अन्त्य हुँदैन यो कहिलेकाहीँ एउटा गोष्ठी एउटा समारोह कहिलेकाहीँ खुला मञ्चमा भाषण गरेर यो यति जोग्रिएर रह रहेको समस्या सम्बोधन हुँदैन र यसको निम्ति सरकारले आफ्नो विशेष प्याकेज ल्याउन पर्छ यहाँ रिजय समयको बावजुद पनि कार्यक्रम साझा नेपाललाई समय दिनुभयो त्यसका लागि दुवैजनालाई धेरै धेरै धन्यवाद धेरै धन्यवाद हाम्रो तर्फबाट पनि यहाँले केही कुरा राख्ने अवसर दिनुभयो यसको लागि साझा नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिए तापनि धेरै ठाउँमा अझै जातीय विभेदको काम भइरहेको छ दलित अधिकारकर्मी तथा दलित नेताहरूले छुवाछुत हटाउने अभियान गर्नुभन्दा पनि राज्यका सबै निकायमा दलितको प्रतिनिधित्व हुनुपर्ने विषयलाई प्राथमिकता साथ उठाइरहेका छन् त मधेसी मोर्चाका नेताहरू सम्मिलित उच्च स्तरीय राजनीतिक समितिले नयाँ संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फको सिट संख्या घटाउने निर्णय गरेपछि त्यसको विरोध केही दलित गरिरहेका छन् समानुपातिकको सिट संख्या घटाउँदा नयाँ संविधानसभाले प्रतिनिधित्व गरी भनेर केही दा भएको छ भने केही प्रत्यक्ष निर्वाचनबाट बढीभन्दा बढी दलितको प्रतिनिधित्व गराउने प्रतिबद्धता दलहरूले व्यक्त गर्नुपर्दछ भनेर दबावमा लागेका छन् साजा नेपाल आफूले प्रश्न र टिप्पणी सहित लेखी पठाउनका लागि हाम्रो ठेगाना हो चौबिस साजा नेपाल पोस्ट नेपाल इमेल ठेगाना हो अथवा रेडियो पनी समय रेडियो साज उपस्थित सोहम सुवेदी साथी एकराज सहित on time team or not